बिस्तारै चिसो बढ्दैछ चिसोले मानिसको श्वास प्रश्वास लगायत विभिन्न किसिमका समस्या पर्ने भएकाले धेरैले शरीरलाई तातो र न्यानो बनाउन विभिन्न उपाय अप्नाउने गर्दछन् चिसोबाट जोगिन कोठामा बायोब्रिगेड कोइला बाल्ने ग्यास गिजर तथा रुम हिटरको प्रयोग गर्ने गरेका छन् तर यिनको उपयोग सावधानी गरिएन भने मृत्यु समेत हुन्छ किनकि ती वस्तुबाट हानिकारक कार्बन मोनोअक्साइड निस्कने गर्दछ जसले गर्दा मानव स्वास्थ्यमा असर पार्छ नै यसले ज्यानै पनि लिन्छ वरिष्ठ फिजिसियन ड पौडेल अक्सिजनको ठाउँमा कार्बन डाइअक्साइडले अक्सिजनलाई लिइदिन्छ जहाँ जहाँ जहाँ चाहिँ बढ हुन्छ दोस्रो भित्रको कोठाहरूमा अनि आगोहरू बादोहरूमा भनेको अक्सिजन कार्बन हो यो कार्बन अक्साइड भन्दा खतरनाक हुन्छ यो ग्यासले कमजोर बनाउँछ सोच्ने क्षमतामा असर गर्छ हट बढाउन थाल्छ अनि मृत्यु हुन्छ यो मौसममा कोठालाई न्यानो अथवा तातो बनाउन ब्रिकेट बालेर सुत्सम्म चारजना वा राम्ररी हावा आउजाउ गर्न नसक्ने ठाउँमा यी वस्तुको प्रयोग गर्दा यस्ता दुर्घटना हुन्छन् मटी तेल स्टोभ हिटिङ सिस्टम जेनेरेटर चुरोट इन्धन आदिबाट पनि कार्बन मोनोक्साइड निस्कन्छ यसबाट बस्न गुम्साउने ठाउँमा ती वस्तुहरू बालेर सुत्न नहुने सुझाव दिनुहुन्छ जिल्ला जनस्वास्थ्य चितवनका प्रमुख के हिटरहरू ताप्ने चलनको निकाय जसरी छ अब त्योबाट के हुन्छ भने अलिक बढी हिटर बढी आगो ताप्यो भने सफोकेसन हुने निसासिएर झन् अर्को असर हुन सक्ने अक्सिजनमा निसासिने सम्भावना हुन्छ र कहिलेकाहीँ ड्राईको कारणले गर्दा पनि कोठामा हावै नहुने अनि चाहिँ निसासिने सफोकेसन हुने हुन्छ होइन त्यस चाहिँ अब त्यस्तोबाट बच्नलाई जस्तो हिटरै प्रयोग गरिरहेको छ भने पनि त्यसको कम्तीमा पनि अलिकति बाफहरू आउने अब त्यो हिटरको प्राय जसो जाडो यहाँ सहरमा जाडोबाट बस्न तिनै वस्तुहरूको प्रयोग गरेको पाइन्छ भने ग्रामीण क्षेत्रमा कोइला र आगो बालेर कोठालाई न्यानो बनाएका हुन्छन् तर त्यसले मानव शरीरमा धेरै असर पारिरहेको हुन्छ भन्ने कुरा थाहा नहुदा अकालमा धेरैको ज्यान गइरहेका छन् त्यसैले तातो हिटर ग्यास गिजर कोइला जस्ता वस्तु बाल्नु परे कोठाको झ्याल खुल्ला राख्नु पर्दछ तथा ती वस्तुहरूको प्रयोग सावधानी गरे मानिसले अकालमै ज्यान गुमाउनु पर्दैन